धारा 32. अन्तर्राष्ट्रिय सहयोग एक पक्ष राष्ट्रहरूले यस महासन्धिका लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि राष्ट्रिय प्रयासहरूको समर्थनमा अन्तर्राष्ट्रिय सहयोग र यसको प्रवर्धनको महत्त्वलाई स्वीकार गर्छन् तथा यस सम्बन्धमा उपयुक्तताअनुसार राष्ट्रहरूबीच तथा सम्बन्धित अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठन र नागरिक समाज खास अपाङ्गता भएका व्यक्तिहरूको सङ्गठनहरूसँगको साझेदारीमा उपयुक्त र प्रभावकारी उपायहरू अवलम्बन गर्नेछन् त्यस्ता उपायहरूमा अरू कुराहरूको अतिरिक्त देहाएका कुराहरू समेत समावेश हुन सक्नेछन् अन्तर्राष्ट्रिय विकास कार्यक्रम लगायतका अन्तर्राष्ट्रिय सहयोग कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्ने तथा निजहरूको लागि पहुँचयोग्य भएका सुनिश्चित गर्ने सूचना अनुभव प्रशिक्षण कार्यक्रम तथा सर्वोत्तम अभ्यासहरूको आदान प्रदान तथा हिस्सेदारी समेतको माध्यमबाट क्षमता विकासलाई सहज बनाउने तथा समर्थन गर्ने अनुसन्धान तथा वैज्ञानिक र प्राविधिक ज्ञानको पहुँचमा सहयोग सहज बनाउने पहुँचयोग्य तथा सहयोगत्मक प्रविधिहरूमा पहुँच र हिस्सेदारीद्वारा तथा प्रविधि हस्तान्तरण मार्फत उपयुक्तताअनुसार प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्ने दुई यस धाराका व्यवस्थाहरूले प्रस्तुत महासन्धि अन्तर्गत प्रत्येक पक्ष राष्ट्रले वहन गर्नुपर्ने दायित्वमा प्रतिकूल प्रभाव पार्ने छैनन्